नमस्कार अनि शुभ प्रभात कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत छ प्रविधिमा साथीले साथी, साथी रिजनसँगै म ध्रुवराज शुभ बिहानी हरेक दिन बिहान सात बजेको अर्पण स्थानीय समाचार पश्चात आउने गर्छ आज पनि हामी उपस्थित भइसकेका छौँ अर्को श्रृङ्खलामा हामी शुभ बिहानीमा रहेर रा। आजको तिथिमिति आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ राशिफल मार्फत तपाईँको आजको दिनचर्याका बारेमा जानकारी गराउँछौँ त्यसै सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार घन्टे यात्रामा के कस्ता कार्यक्रमहरू रहेका छन् त्यस सम्बन्धी जानकारी दिने गर्छौँ त्यसै गरी तपाईँले नै पठाउनुभएका शुभकामना सन्देशका पत्रहरूलाई पनि हामी शुभ बिहानीमा स्थान दिनेछौँ आज पनि यिनै सामग्रीका साथमा हामी उपस्थित भएका छौँ प्रारम्भमा आजको तिथिमिथि आज विक्रमसम्भ दुई हजार सत्तरी साल वैशाख बिस गते शुक्रबार तदनुसार दुई मे तिन तारिक वैशाख कृष्ण पक्ष अष्टमी तिथि बिहान छ छपन्न बजे उपन्त नवमी तिथि श्रवण नक्षत्र बिहान पाँच बाहन्न बजे उपन्त शुक्ल आनन्द्रमा मकर रासिमा साँझ पाँच बिस बजे उपम्भ राशिमा चरबेला बिहान छ पचपन्न बजेसम्म आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ कसरी निहालेको छ त्यसतर्फि त आजको दिनमा धन तथा द्रव्य लाभ हुने समयसम्म सरकारी कामको जिम्मेवारी मिल्ने देखिन्छ शैक्षिक क्षेत्रमा सफलता हासिल हुनेछ मानसिक शान्तिले आत्मबल बढ्नेछु मेथुन राशिले तपाईँको आजको दिनमा धार्मिक कार्यमा सरिक भइएला कलात्मक प्रतिभा देखाउन सकिनेछ कर्कट राशि तपाईँको आजको दिनमा विलासिताका सामान किनमेल हुनेछ सा। समाजमा प्रतिष्ठा गुम्ने खतरा रहनेछ बोलीको प्रभाव यथावत रहला शत्रु पराजित हुने समय आएको छ सिंह राशि तपाईँको आजको दिनमा तपाईँको आजको दिनमा इष्टमित्रबाट सामान्य सहयोग प्राप्त हुनेछ आत्मसन्तुष्टि प्राप्त होला दान पुण्य तथा धर्म कर्ममा लागिला सामाजिक कार्यमा सरइने अवसर छ तुला राशि नै तपाईँको आजको दिनमा स्वागी राम्रो हुने शैक्षिक गतिविधिमा सम्बन्ध भइनेछ व्यावसायबाट आर्थिक लाभ मिल्नेछ धनु राशि त आजको दिनमा मकर राशि तपाईँको आजको दिनमा धार्मिक कार्यतर्फ मन आकर्षित हुनेछ कला क्षेत्रमा सफलता मिल्ला शत्रु पक्षबाट भय तथा त्रास बनिरहनेछ आफ्नै परिश्रमबाट उन्नति हुनेछ कुम्भ राशि मेन राशिले तपाईँको आजको दिनमा परिश्रमको उचित मूल्याङ्कन हुने सन लाभ हुने समय पनि रहेको छ आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ राशि जानकारी गराए तपाईँले शुभ कार्य गर्ने सोच गर्नुभएको छ अनि सुरुवात गरिसक्नु भएको छ भने त्यसलाई भने निरन्तरता दिनुहोला पक्कै पनि तपाईँले शुरू गर्नुभएको आँट्न थाल्नु भएको त्यो कार्यले सफलता हात पार्नेछ रेडियो अर्फोन एक सय पनि यही कामना गर्छ अब हामी लाग्छौँ रेडियो अर्फोन एक सय चार घण्टे यात्रामा आज के कस्ता कार्यक्रम रहेका छन् आज शुक्रबार य त्यसतर्फ जानकारी दिनका लागि यति बेला शुभ बिहानी सुनिरहनु भएको छ शुभ बिहानी पश्चात विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुन्छ आठ बजीसम्म आठ बजेको समय रहनेछ ट्राफिक खबरको ट्राफिक खबर पश्चात तपाईँले नेपाल चौतारी सुन्नुहुनेछ नौ बजीसम्म नौ बजेको समय रहनेछ नेपाल भाँडी समाचार काठमाडौँबाट हामी जोड्नेछौँ त्यसपछिको समय रहनेछ लोकझङ्कारको साथी सूर्य ढकालले साथ दिन आउनुहुनेछ दस बजेको समय रहनेछ अर्पण समाचारको यहाँलाई जानकारी गराउन चाहन्छु रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगाबाट प्रसारण हुने सम्पूर्ण समाचारहरू होटल स्टार ब्यान्डक्युटले प्रायचन गरेको छ जुन निपणीमा अवस्थित छ त्यसपछिको समय रहनेछ आधुनिक यात्रा प्रत्यक्षले सात दिन हुनेछ सा, एघार बजेको समय अर्पण खबरको त्यसपछि सहकर्मी सूर्यले फेरि पनि तपाईँलाई साथ दिन आउनुहुनेछ जस्ट फर इन्जोयमा बाह्र बजेसम्म बाह्र को समय रहनेछ नेपाली समाचारको भने त्यसपछि विभिन्न गीत सङ्गीत तपाईँले एक बजेसम्म सुन्नुहुनेछ एक बजेको समय रहनेछ अर्पण खबरको अर्पण खबर पश्चात टप हिन्दी गीतहरू तपाईँले सुन्नुहुनेछ दिउँसो दुई बजीसम्म दुई बजेको समय रहनेछ अर्पण समाचारको अर्पण समाचार पश्चात फेरि पनि सूर्य ढकालले साथ दिन आउनुहुनेछ अर्पण समर्पणमा लोक भाकामा रहनेछ आज अर्पण समर्पण तीन बजेको समय रहनेछ नेपालवाणी समाचार भने त्यस पश्चातको समय रहेको रहेको छ अर्पण क्विज टाइमको सुभाषले साथ दिन आउनुहुनेछ एटिच्युड मल्टी लर्निङ एकाडेमीले प्रायोजन गरेको कार्यक्रम अर्पण क्विज टाइममा चार बजेको समय रहनेछ अर्पण खबर अर्पण खबर पश्चात विभिन्न बाल आवाजहरू गीत सङ्गीत सुन्न सक्नुहुन्छ पाँच बजेको समय रहनेछ अर्पण बुलेटिनको देश विजेताका ताजा नेता ता समाचारहरू अर्पण बुलेटिनमा हामी प्रस्तुत गर्छौँ त्यसपछिको समय रहनेछ मरा आवाज उर्मिलाको साथमा भने छ बजेको समय रहनेछ नेपाली समाचारको त्यसपछिको समय अर्पण स्थानीय समाचार स्थानीय स्तरमा भइ गरेका गतिविधि हामी प्रस्तुत गर्ने गर्छौ सात बजेको समय रहनेछ अर्पण शुभ साँझको सहकर्मी प्रतीक्षाले शा साथ दिनुहुनेछ आजको अर्पण शुभ साँझलाई शीतल इन्टरप्राइजेसले प्रायोजन गरेको छ साढे बजेको समय रहनेछ साझा खबर सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर सुन्नुहुनेछ आठ बजेको समय रहनेछ नेपालमाडी समाचार भने त्यसपछिको समय रहनेछ बिबिसी लन्डनको नेपाली सेवा सवा नौ बजीसम्म सवा नौ बजीदेखि दस बजेसम्म तपाईँले अचुत घिमिरेको साथमा उज्यालो नाइन्टी नेटवर्कबाट श्रुति सम्वेक सुन्नुहुनेछ राति दस बजेको समय रहनेछ नेपाल एफएमको समाचार भने नेपाल एफएमको समाचार सक्नुहुन्छ राति एघार बजेसम्म खुल्दुली डट कम सुनेस पश्चात रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघाट्सको आजको उन्नाइस घन्टे यात्रा राति 11 बजे गएर टुङ्गिन जान्छ र भोलि बिहान चार बजेसम्म हामी विश्राम लिनेछौँ भोलि बिहान चार बजे मङ्गलधुनका साथमा रेडियो अर्पण एक सय नयाँ श्रृङ्खलामा हामी उपस्थित हुनेछौँ पाँच बजे साढे बजे पाँच बजेसम्म तपाईँले भजन सुनिसके पश्चात साढे पाँच बजे प्रभात बाँडी सुन्नुहुनेछ बिहान छ बजेको समय रहनेछ सिआइएनको सा। साझा खबर भने साढे बजेको समय रहनेछ बाँडी बहस ऋषि धमलाको साथमा सुन्नुहुनेछ सात साथ बजेको समय रहनेछ अर्पण स्थानीय समाचारको भने भोलि बिहान सात बजेको अर्पण स्थानीय समाचार पश्चात हामी फेरि पनि उपस्थित हुनेछौँ शुभ बिहानीको नूतन श्रृङ्खलामा यता भयो रेडियो फन्ड एक सय चार थप्लो आज शुक्रबारीय श्रृङ्खलामा उन्नाइस घण्टाको यात्रामा के कस्ता कार्यक्रमहरू रहेका छन् त्यस सम्बन्धी जानकारी हामी कार्यक्रमको अन्त्यमा छौँ अन्त्यमा शुभकामना सन्देशको पत्रलाई स्थान दिनुपर्ने बेला भएको छ र तपाईँले नै पठाउनुभएका शुभकामना सन्देशका पत्रलाई यति बेला हामी स्थान दिनेछौँ र त्यसभन्दा अगाडि आज तपाईँ जुजसको जन्म परेको छ तपाईँ सम्पूर्णमा रेडियो फन्ड एक सय चार थप्लो तर्फबाट लाख शुभकामना सन्देश हामीलाई प्राप्त भएको छ रत्नगर आठबाट रत्नगर आठ पर्सौनी निवासी पण्डित ज्योतिष हरिप्रसाद आचार्यको आज परेको जन्मदिन के अवसर में शुभ कामना दिन चाहिए पत्र हमी प्राप्त हो रहा शुभ कामना संदेश को पत्र में लेख् वहां को सुस्वास्थ्य को कामना दीर्घायु को कामना पत्र में लेख् अभकामना दिन चाहने लिख् पत्र में श्रीमती मनरूपा आचार्य होसगरी छोरा वेदप्रसाद आचार्य हेमराज आचार्यले शुभकामना दिन चाहनु भएको छ अनि पत्रमा लेख्नुभएको छोरी ज्वाइँ भनेर विष्णुदेवी कोइराला राजेन्द्र कोइराला त्यसै गरी छोरी ज्वाइमै तारादेवी पौडेल र ज्वाई प्रहरी निरीक्षक तेजेन्द्र पौडेलले पनि शुभकामना दिन चाहनु भएको छ हरिप्रसाद आचार्यलाई त्यसै गरी भनेर लेख्नु भएको छ श्रेया कोइराला तेजस्वी पौडेलले पनि शुभकामना दिन चाहनुभएको छ नाति आगमन कोइराला भनेर लेख्नु भएको छ पत्रमा र आज जन्मदिन पर्ने रत्नगराज निवासी पण्डित ज्योतिष हरिप्रसाद आचार्यको लागि रिडियर्पण एक सय चार थुप्लो पाँच मेगा त्यसै गरी मेरो व्यक्तिगत तर्फबाट पनि लाखौं लाख शुभकामना यहाँहरूलाई पनि जानकारी गराउन चाहन्छु आग्रह गर्न चाहन्छु तपाईँले आफ्ना इष्टमित्र सर शुभकामना सन्देश व्यतीत गर्न चाहनुहुन्छ भने हामीलाई पत्र प्रेषित गर्न सक्नुहुन्छ तपाईँले शुभकामना सन्देश टिपाउन सक्नुहुन्छ रेडियोफोड मेगार्सको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिसमा अपरान्न चार समयमा तपाईँले शुभकामना सन्देशका पत्रहरू टिपाउन सक्नुहुनेछ यो जानकारीका साथ आजको लागि भने शुभ बिहानीको समय लगभग सकिसकेको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रविधि संयोजनमा साथ दिने साथी साथीलाई पनि आभार प्रकट गर्छु श्रा ध्रुवराज छुटिन्छु आजको तपाईको दिन